अर्पण होइन के मन परेपछि के हुनु नि टाढीचोकबाट हाई स्कुल जाने रोडमा रहेको मौला कालीका सुनसादी फसलको राम्रा राम्रा गहना मन नि हजुर हामी कहाँ आकर्षक डिजाइनका सुन चाँदीका घर गहना विभिन्न राशिका पत्थरहरूको व्यवस्था साथै नया पुराना गहना साथी खरिद बिक्री पनि गरिन्छ सम्पर्क मौल कालिका सुन चाँदी पसल टाढीचोकबाट हाई स्कूल जानी रोड मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे प्रोप्राइटर आशिष खड्का र तारा खड्का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 थाहा नै छर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक मा मा दिन आउने गर्छौँ साँझ सात बजेपछि करिब करिब सातेसम्म तपाईँको माझमा रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र तपाईँको दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ आज पनि हामी आइसकेका छौँ मिठा मिठा लोक भाकाहरू लिएर र तपाईँ पनि यो साँझको बेला एकैछिन हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ यस्तै रमाइलो लोकभाका रम्न चाहनुहुन्छ भने आउनुहोला दुईवटाबाट हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ आजको अर्पूर्ण शुभ सजको व्यवसायीसँग मौला कालिका सुन चाँदी पसलले सहकार्य गरेको छ तपाईँलाई सुन विभिन्न गर् गहना चाहिएको छ राशि अनुसारका पत्थरहरू त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नाप्तल गर्ने ठाउँको खोजीमा तपाईँ हुनुहुन्छ भने तपाईँहरूले सम्झिनुहोला मौला कालिका सुन चाँदी पसललाई जुन टाढी चौकबाट हाई स्कुल जाने रोडमा रहेको छ यो जानकारी गराउँछु हजुर हालखबर आउनु जा जा आ, मकन आमा सर शान्ति लामा मेरो श्रीमान समीर ला में में जी जी नमस्कार नमस्कार सोनियाजी भएको थियो बेला र अर्पण सु हाम्रो पनि एकदम ठिकठाक छ हामी पनि एकदम राम्रो छ तपाईँहरूसँग यसरी कुराकानी पाइराखेका छौँ अनि के गर्नुहुन्छ डम्बरज यति बेला र हरू पर्ष आजको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ विष्णुको इसारा मिलिसकेका छ कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्कार सुनिता सुनिता सुनिता को अनि सुनिता भएको छैन बनिसके किसक्यो छ नि ल साथ माया खानी सम्नितामस्कार र अरू गर्छु बस आजको यो व्यवसायमा तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् त्यो बिचमा तपाईँको माझमा एउटा निकै नै रमाइलो भाका राख्छु बरु धोका दिन हुँदैन म त भन्छु यही हजुर बरु धोका दिन हुँदैन यो संसारै मायामा चल्या छ माया लगाउन किन हुँदैन माया चल हमें मैया कृष्णजी गोपिनी छदेव ने पार्वती फकाए बरू धोका हो माया हमले मया लगा भजूर बरू धोका दिन होया चल माया मया लगन हो दिनुहुँदैन यति बेला अर्पण शुभ सहाजको बसाइ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेके हर्समा तपाईँकै लोकप्रिय रेडियो र तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट गरेर पनि विश्वको जुनसुकै कुनाबाट चाहिँ छ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार कोही साथी हुनुहुन्छ बाटो तपाईँको लागि खुल्लै सरको साथी आइसक्नु भएको छ कुराकानी गर्छु नमस्कार हजुर किरण तराई भन्नुभयो अनि के गर्नुहुन्छ किरणजी आउनु क्यारे? प्रब्लम मलाई पनि खुसी लाग्यो गीत सङ्गीत श्रोतालाई सम्झिनुहुन्छ म सर्वप्रथम तपाईँलाई धन्यवाद अनि कन्ट्रोङमा बस्ने भाइलाई अनि विशेष गरी कान्ति रिसाइरहेको छन् मसँग अनि उसको लागि अनि मेरो साथी अनिल मुक्तान अनि मेरो गुलर राई अनि मेरो एउटा राई हुनुहुन्छ ज्ञानु अनि मेरो घर परिवार सम्पूर्ण हुन्छ खालि क्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ है नमस्कार यति बेला अरू पढ्नु आजको व्यवसाय हुनुहुन्छ तपाईँ यस्तै रमाइलो रमाइला लुफाकाहरू तपाईँको माझमा लिएर आएका छौँ प्रस्तुत पनि गरिराखेका छौँ यो साँझको बेला छ सा, दिनभरि काममा व्यस्त हुनुहुन्थ्यो होला पक्कै पनि त्यसो त सबैजना घरमै हुनुहुन्छ यति बेला भन्न पनि नमिल्न सक्छ कोही साथी घर फर्किने तयारीमा हुनुहुन्छ कोही अझै फर्किनलाई समय लाग्न सक्छ कोही साथी यति बेला अर्को पनि शुभसाजको बसाइ सुनिराख्नु भएको छ होला जे होस् तपाईँ जहाँ जस्तो अवस्थामा रहेर भए पनि हामीलाई साथ दिनुभएको छ यो विश्वास पनि हामीले लिएका छौँ र यति बेला अर्पण शुभसाजको यो बसाइमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार सुजन सुजन सुजन जी? मेरो कार्यक्रमलाई अनि अनि अनि कक्षा बाह्रको परीक्षा परीक्षामा सब साथीहरूलाई व्यस्तु खुसी लाग्यो भने अर्को साथी पनि आइसक्नु भएको छ मौला कालिका सुन चाँदी पसलले आजको कार्यक्रमसँग सहकारी गरेको छ आकर्षक डिजाइनका सुन चाँदीका गरगहना तपाईँलाई चाहिएको छ यो लगनको समयमा विवाहका समयमा धेरै गरगहनाहरू पनि तपाईँलाई चाहिएको छ होला अलिकति डिजाइन डिजाइनका आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने तपाईँले सम्झिनु होला मौला कालिका सुन पसललाई यो जानकारी तपाईँलाई र यति बेला पनि अर्पण सु आजको व्यवसायमा साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर नमस्कार कामाटी को बोल्दै हुनुहुन्छ मुस्कान के खबर? ठीक है साने खानी भएको छैन भएको छैन ल ठिकै छ अरू पनि शुभ साँझमा आउनु भएको छ आज कसरी सम्झिनुहुन्छ ला ला ला जी, ला जी बेला र कुराकानी त गर्ने नै छ तर एकैछिन पछाडि गर्छु यति बेला भने हामी एउटा मिठो भाका नै तपाईँको माझमा राख्छौँ कसम उन के के भन्दैछ तपाईँ यो मिठो भाका सुन्नुहोस् त्यस पछाडि हामी फेरि भन्दी कसम माया जलबुन्थे हजुर मैले माया गरेउटी छन् दिलको थे हजुरा तान राम मंदिर तीमी बिना बाजीना भंदी कसम मैले माया जल ग थे मैले माया गए गेटी सर उन दिल को थी हजुरा मैले माया गए गेटी सार उन लाई दिल को कोठा थे हजूरा दिदीको कुठामा थुम्थे हजुर के मिठो भाका तपाईँहरूले सुनिसक्नु भएको छ अरू कुन शुभ सो आजको यो वसाय सुन जादी हुनुहुन्छ मौनाकालीका सुनचादी पशुले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराइराखेको छु यो लगनको मैना यो लगनको समयमा तपाईँलाई गर्गहनाको आवश्यकता त पक्कै पनि पर्छ सायद विवाह गर्गहना बिना अधुरो पनि रहन सक्छ र यी आकर्षक डिजाइनका सुनचाँदीका गर्गहना कहाँ पाइन्छ होला भनेर तपाईँ खोज्नु भएको छ भौतारिनु भएको छ एउटा ठाउँ भेट्नु भएको छैन भनेदेखि चाहिँ तपाईँले सम्झिनै पर्छ मौला कालीका सुन चाँदी पसललाई जुन टाढी चोकबाट हाई स्कुल जाने रोडमार्ग रहेको छ प्रोपेटर हुनुहुन्छ आशिष खड्का तारा खड्का तपाईले त्यहाँ गएर बुझ्नुभयो भने पक्कै पनि तपाईँले खोजे जस्तो तपाईँले चाहे जस्तो आकर्षण गरिकहना पाउनुहुनेछ यो जानकारी तपाईँलाई र यति बेला अरू पनि शुभ साथी आइसक्नु भएको पर्खिराख्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पहिलो पटक हो र पहिलो पटक ठिक छ अर्को साझमा सम्झिनु धन्यवाद होल लाई सन्जय सन्दीप सुदीप भाइलाई हजुर मेरो बाजुलाई आइसा बहिनीलाई मेरो मामा माइतीलाई हजुर यति नै ल हुन्छ गान्के म आउनुभयो खुसी लाग्यो कहिले भने मिलाउँछ है हस् ल नमस्कार नमस्कार यति बेला अरू पनि तपाई तपाईँ सुन्दै हुनुहुन्छ रेडियोहरू पनि एक सय चार थप पाँच मेगा हर्जमा तपाईँकै दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि तपाईँको माझमा मिठा मिठा लुगाकाहरू प्रस्तुत गरिराखेका छौँ सा, र साथसाथै तपाईँको सम्झनालाई तपाईँकै घरपरिवारसम्म पनि पुऱ्याइराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई यो साजको बेला मिठा मिठा लुक भएका सँगै हामीसँगै रेडियो अर्पणसँगै राम्रो मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यही बाटो हुँदै कोही साथी म उहाँसँग कुराकानी गर्छु नमस्कार कहाँदेखि आफ्नो लाग्यो अझै धेरै सुन्नुहोला आज कसलाई सम्झिनु भए पनि हुन्छ सीताजी कार्यक्रम लाग्यो अहिले आफ्नै खालको है ल नमस्कार सीताजी हुनुहुन्थ्यो यति बेला माधवपुरदेखि आउनु भएको थियो सबै वर्गले अर्पण सुभसको व्यवसायलाई माया गर्नुहुन्छ निकै नै खुसी लाग्छ तपाईँले यति धेरै माया गर्नुभएको छ तपाईँको यो माया हामी सधैँ नै यसरी नै पाइराखौँ त्यति चाहना छ यति बेला अर्को साथी आउने तर्खरमा हुनुहुन्छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य र शून्य छप्पन्न लागि र अर्पण शुभ साँझको व्यवसायमा विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा रसमय रहकै गीत संगीत हामी तपाईको माझमा राख्छौं यदि बेला कोही साथी आइ सक्नुभएको छ वहाँसँग कुराकानी गर्छौं नमस्कार हेलो नमस्ते नमस्कार दिदी हजुर काबाटको भन्दै हुनुहुन्छ भण्डाराबाट चन्द्रकुमार पाखरीन भण्डाराबाट चन्द्रकुमार पाखरीन हजुर के गर्नुहुन्छ चन्द्र जी म पढ्दै छु पढ्दै हुनुहुन्छ कुन लेभलमा प्लस 12 मा हो भोलिदेखि एकदम कतिको तयारी गर्नुभएको छ एग्जामको अ तयार त भब्दै गर्नुभएको छ है ठिकै छ कार्यक्रम खुसी लाग्यो भने तपाईँको माझमा रहिराखेका छौँ र अन्तिम सहभागी आउने तर्खरमा हुनुहुन्छ अन्तिम अब एकजना साथीसँग मात्रै कुराकानी गर्न सक्छौँ कि जस्तो पनि लागिरहेको छ जे हो सरप साँझको व्यवसायलाई आज सहकारी गरेको हो मौलाकालीका सुनचाँदी पसलले तपाईँलाई सुनचादीका गरगहना चाहिएको छ आकर्षण डिजाइनका सुनचादिका गरगहनाको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले सम्झिनै पर्छ मौला कालिका सुनचाँदी पसललाई जुन रानीचोकबाट हाई स्कुल जाने रोडमा रहेको छ तपाईँलाई विवाहको समयमा पक्कै पनि गरगहना चाहिएको छ होला अथवा अलिकति आकर्षक डिजाइनका गुरगहनाको खोजीमा हुनुहुन्छ भेट्नु भएको छैन राशिअनुसारका रत्नहरू त्यस्तै गरी कम्प्युटर प्रणाली र नाप्तुल गर्ने ठाउँको खोजीमा हुनुहुन्छ भने तपाईँले नबिर्सनुहोला मौलाकालीका सुनसादी जुन टाढीचोकबाट हाई स्कुल जाने रुममा रहेको रु छ यति बेला कोही अन्तिम सहभागी हुनुहुन्छ है जस्तो लागिरहेको छ उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर है अनि... परे परे राम्रोसँग पढ्नु होला है ल ठिक भएको छ कस अनि अनि रमेश दादाहरूमा अशोक कुमार निमेष तिन्नेचिने खुसी लाग्यो अहिले भने बिदा हुन्छ नमस्कार निमे निमेसी हुनुहुन्थ्यो यति बेला र अर्पण सुबसाको व्यवसायमा रहेर तपाईँको माझमा मिठा मिठा लुकमा राख्दा राख्दै अनि तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ यतिजेलसम्म तपाईँले अर्पण शुभ समाजको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र त्यस्तै आज जो जो साथीहरूले फोन गर्नुभयो फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र आजको नमस्कार जस्ता हरिनको जस्तो कति राम्री हो आज त मनको कुरा भनेरै छोड्छु मलाई त खुबै मन पर्यो मन पनि रूप पनि दुवै मन पर्यो रहेछौ माया क्या राम्री बस्यो माया फेटोनी बित्तिकै खुबै मन पर्यो खुबै मन पर्यो पऱ्यो कोही कोही रुख्न राम्रो कोही कोम्रो मलाई त तिम्रो दुबै मन पर्यो क्यारम्री छिटीकै बस्यो माया फेटोनी बित्तिकै खुबै मन पऱ्यो मनaparya, दुपै मनaparya, दुपै मनaparya, दुपै मन पाऱ्यो कोही कोही नराम्रो कोही कोही भन नराम्रो मलाई त तिम्रो दुबई मन पाऱ्यो मलाई त तिम्रो दुबै मन पाऱ्यो ko <laughs> <laughs>